निजामती कर्मचारीको आन्दोलन निजामती कर्मचारीहरू दुई हजार छयालिस सालको आन्दोलनमा निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा खुल्ला रूपले उत्रिएका थिए उनीहरूको पनि दुई हजार छयालिस सालको आन्दोलनलाई सफल बनाउनमा महत्त्वपूर्ण भूमिका थियो सार्वजनिक संस्थाहरूको व्यवस्थापनलाई स्वनिर्णयको अधिकार दिएकाले अधिकांश संस्थानका कर्मचारीहरूले सङ्गठित भएर आफ्ना किसिमले धेरै माग पूरा गराउन सकेका थिए यसले निजामती कर्मचारीको तलब संस्थानका कर्मचारीका तलबभन्दा निकै कम भएकोले निजामती कर्मचारी सङ्गठनले मुख्यत सङ्गठन दर्ता गर्ने र तलब भत्ता बढाउने माग राखी दुई हजार सत्तालिस कार्तिक एघार गति आन्दोलन सुरु गर्यो दुई हजार पुष पाँच गति तत्कालीन अन्तरिम सरकारका दुईजना मन्त्री झलनाथ खनाल र मार्शल जुलुम साक्यसँग वार्ता गरी सरकार र निजामती कर्मचारीबीच पाँच सूत्रीय सम्झौता भयो सम्झौता अनुरूप आयोग गठन भयो र आयोगले आफ्नो सिफारिस थियो त्यो आयोगको सिफारिस कार्यान्वयन गर्न सरकारले आनाकानी गरिरहेको थियो विवादको विषय यही थियो दुई हजार अडचालिस सालको निर्वाचनपछि गठित सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई निजामती कर्मचारीको सङ्गठनले भेट्न खोज्दा उहाँले भेट्न दिनु भएन कर्मचारीले दुई हजार अडचालिस साल असारदेखि आन्दोलन सुरु गरे यो आन्दोलनलाई दबाउन सरकारले हरेक किसिमका हत्कण्ड अप्नायो कर्मचारीले पक्रिने र लाठीचार्ज गर्ने काम गरे कैयौँ घाइते भए खोटाङमा त एकजना कर्मचारी मनोज जोशीको हत्या पनि भयो हामीसहित सम्पूर्ण प्रतिपक्षले संसदमा बहिष्कार गर्यौँ हाम्रो दलका नेता मनमोहन अधिकारी र मदन भण्डारीको नेतृत्वमा कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता देखाउन जुलुस प्रदर्शन गर्यौँ विरोधी दलका नेता मनमोहन अधिकारी लगायत धेरै नेतालाई गिरफ्तार गरियो भर्खरै आन्दोलनबाट आएको सरकार कर्मचारीमाथि खनिन पुग्यो मनमोहन अधिकारीले प्रधानमन्त्रीलाई यी कर्मचारी, प्रधान कर्मचारी दुई हजार छयालिस सालको आन्दोलनका सहयात्री हुन् तपाईँकै पार्टीका सभापति प्रधानमन्त्री हुँदा यिनीहरूले आश्वासन पनि दिएको हो एकपटक भेटेर उनीहरूका कुरा सुनिदिनुहोस् भनेर आग्रह गर्नुभयो तर सत्ताको मात लागेका कोइरालाले कर्मचारीलाई भेट्नसम्म मानेनन् बरू स्वयं कर्मचारीलाई नोकरीबाट बर्खास्त गरे यस घटनाले सरकार र प्रतिपक्षको सम्बन्ध धेरै बिग्रियो कटुता बढ्दै गयो हुन त काङ्ग्रेसी मित्रहरू भन्छन् हामीलाई एमालेले सय दिन पनि काम गर्न दिएन कर्मचारी आन्दोलन तेर्स्याइदियो तर वास्तविक कुरा दुई हजार सत्तालिस सालको अन्तरिम सरकारका मन्त्रीहरू सहमत भई आयोग बनेको हो आयोगको सिफारिस लागू गर्न अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण भट्टराई सहमत भएको पनि सत्य हो सरकार र कर्मचारीबीच भएको त्यही सहमतिका कुरा लागू गर्न त परै जाओस् प्रधानमन्त्रीले आन्दोलनका सहयात्री कर्मचारीसँग भेट्नसम्म मानेनन् यसैबाट अर्घेलाई कसको रहेछ प्रश्न हुन्छ गिरिजाप्रसाद कोइरालालाई भेट्दा र संसदमा पनि मैले पटक पटक भनेको थिएँ संसदीय प्रजातन्त्र चलाउन त्यहीँ अनुरूपको कर्मचारीतन्त्र हुनुपर्छ बेलायत र युरोपका कतिपय देशहरूको अनुभव हामीलाई त्यति उपयोगी नहोला तर भारत जहाँ पचास वर्षदेखि संसदीय प्रजातन्त्र चलिरहेको छ श्रीलङ्काको अनुभव छ त्यहाँ संसदीय प्रतिनिधिमण्डलहरू पठाउँ उनीहरूले बहुदलीय प्रजातन्त्र र संसदीय प्रजातन्त्रसँग मिल्ने कस्तो कर्मचारीतन्त्रको व्यवस्था गरेका रहेछन् यसलाई अध्ययन गरौँ त्यहाँको अध्ययन गरेर हाम्रो देशको पृष्ठभूमिमा कस्तो प्रकारको कर्मचारीतन्त्रको व्यवस्था गर्ने हो संसदमा छलफल चलाऊ एउटा राय बनाऊ र रा त्यसै अनुरूप ऐन नियममा सुधार गर्ने व्यवस्था गरौं देशमा सबैभन्दा ठूलो कुरा विधिको शासन हो यसको मातत्मा राजा हामी सबै बस्नुपर्छ हुकुमीको शासनको जमाना गयो यसतर्फ गिरिजाप्रसाद कोरेलाको सरकारले गम्भीरतापूर्वक ध्यान दिएर अगाडि बढ्ने काम त गरेर बरु यसको साटो सरकारी संगठनलाई फुटाएर कर्मचारी तन्त्रमा काङ्ग्रेसीकरणको अभियान नै चलायो उमेरको हद अन्ठाउन्न वर्ष र सेवाको अवधि तिस वर्ष बनाएर आफ्नो हुकुम नमान्नेलाई छटनी गर्न थाल्यो शिक्षकहरूमा काङ्ग्रेसीकरणको दौर चल्यो मैले प्रतिनिधित्व गर्ने मोरङ क्षेत्र नम्बर दुईमा स्कुलमा धेरै वर्षदेखि अध्यापन गरिरहेका शिक्षकहरूलाई निर्वाचनमा हाम्रो पार्टीलाई सक्रिय सहयोग गरेका कारण नेपाली काङ्ग्रेसको सरकार बनेपछि नेपाली काङ्ग्रेसको झण्डामुनि ओत लाग्न बाध्य बनाइयो अब शिक्षकहरू रोजगारीमा रहने भने काङ्ग्रेस हुनु पर्यो नभई गाउँमा शिक्षक भएर बस्न नसक्ने अवस्था सृजना गरियो शिक्षकमा मा मात्र होइन प्रहरीमा पनि काङ्ग्रेसीकरणको दौर चलाइयो त्यसको केही समयपछि प्रहरीका एक उच्च अधिकृतले मलाई यतिसम्म भने काङ्ग्रेसले त प्रहरी प्रशासनलाई तहस नहस गर्यो काङ्ग्रेसी घुसपेट अचाक्ली भयो यस्तै प्रकारले विकास निर्माणमा पनि सरकारले काङ्ग्रेसीकरण गर्यो काङ्ग्रेसले जितेका ठाउँमा सरकारले लगानी धेरै गर्ने र विपक्षी जनप्रतिनिधिलाई विकास निर्माणका काममा ढिम्किनी नदिने काम गरियो यहाँ एउटा घटनाको उल्लेख गरौँ 2048 हजार अडचालिस सालको चुनाव प्रचारको सिलसिलामा मोरङको अमरदह गाविसेका जनताले मुसर घट्टा सिँचाइ योजनाको सम्भाव्यता देखाएका थिए रहेको पानीलाई सदुपयोग गरेमा सिँचाइको राम्रो व्यवस्था हुन सक्छ अमरदहको खेतले पानी पाउन सक्छ त्यो ठाउँ हेरेपछि म आकर्षित पाएँ यो योजना सम्पन्न गर्नेतर्फ लाग्छु भन्ने विचार आयो विराटनगरको सिंचाई कार्यालयको डाइरेक्टर काठमाडौँमा एमए पढ्दाका मेरा साथीका भाइ रहेछन् उनले भरतदाई म यो काम गर्छु भने नबन्दै काम भयो तर ती उत्साही इन्जिनियरलाई पदबाट हटाइयो एक दिन उनी मलाई भेट्न आए त्यही मुसरगट्टा सिंचाई आयोजनाको काम परेको हुँदा काङ्ग्रेसी सरकारले उनलाई जागिरबाट हटायो दुई हजार अडचालिस उनापचास सालतिर यस्तो थियो काङ्ग्रेसी रवैया मैले पहिलो अधिवेशनमा हरेक क्षेत्रको विकास निर्माणका काम रेख्दै गर्न त्यस क्षेत्रको संसदको अध्यक्षतामा एउटा बोर्ड बनोस् भन्ने प्रस्ताव राखेको थिएँ त्यो बोर्डले आफ्नो क्षेत्रका विकास सम्बन्धी माग सरकार समक्ष प्रस्तुत गर्छ र विकासको खर्चको निगरानी पनि गर्छ यस्तो राम्रो प्रस्ताव पनि काङ्ग्रेसको सरकारले अस्वीकार गर्यो संसद विवास कोष को व्यवस्था करोस् भाई मग राखे तर कांग्रेसी सरकार का अर्थराज्य मंत्री महेश आचार्य सांसद कह विस निर्माण के काम में संलग्न कराने सांसद में बस नीति निर्माण करने काम करने हो भाई हम प्रस्ताव अस्वीकार करें महेश आचार्य को निर्णय सांसद आप जिला का, का हाकिम को पची पीछे लग्न पर्ने मंत्रालय मंत्रालय धा पर्ने अकारन रवस्थी अनि जनता र संसदको सम्बन्ध कसरी घनिष्ठ हुन्छ जनता र संसदको सेतु भनेकै सांसदहरू हुन् यस्तो गहन जिम्मेवारी वहन गर्नुपर्ने सांसदलाई न घरको न घाटको बनाएपछि संसद कसरी बलियो हुन्छ काङ्ग्रेसी सरकारले भ्रष्टाचार गरेका घटना पनि देखिन थाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयंशाही नेपाल वायुसेवा निगमको धमिजाकाण्डमा मुसिनु भयो त्यस्तै प्रकारले अरू मन्त्रीहरू पनि भ्रष्टाचारमा संलग्न हुन थालेको चर्चा आउन थाल्यो यत्रो वर्ष दुःख पाइयो अब यही मौका भने काङ्ग्रेसीहरू तलदेखि माथिसम्म मा कमाउने अभियानमा लागे म चाहन्थे सांसदहरूले संसदरूपी राष्ट्रिय मञ्चको प्रभावकारी उपयोग गर्न पाउन् तर नेपाली काङ्ग्रेसको सरकारको नियत नै खराब देखिन्थ्यो संसदमा पेश भएका प्रश्नहरूलाई पनि सम्बन्धित मन्त्रालयबाट उत्तर नदिने रोक्ने र संसद अधिवेशनको अन्तिम दिन एकैचोटि संसदमा टेबल गर्ने काङ्ग्रेसी मन्त्रीहरूको चलन थियो टेबुल गरेपछि छलफल नै गर्नु यसो गर्नुको कारण के थियो भने कांग्रेसी मन्त्रीहरू सांसदहरूबाट आएका प्रश्नबाट आत्तिन्थे थी। र सदनको रोस्टमबाट जवाफ दिन डराउँथे यसबाट बच्न उनीहरू प्रश्नको जवाफ नै नपठाई मन्त्रालयमा नै रोकेर राख्ने गर्थे अनि त नरह्यो बाँस नबज्यो बाँसुरी यी प्रश्नहरू संसदको मञ्चमा प्रस्तुत हुँदा नेपाली जनताले थाहा पाउँथे हाम्रो समस्या संसदमा उठ्यो र मन्त्रीहरूले जवाफ दिँदा सरकारले हाम्रो समस्याहरू कसरी हेरिरहेको छ भनेर बुझ्ने मौका पाउँथे काङ्ग्रेसका मन्त्रीहरूको क्रियाकलापबाट जनता संसदका गतिविधिबाट सुसूचित हुने अधिकारबाट वञ्चित भए संसदलाई काम दिने भनेको सरकारले हो सरकारको काम नभए संसदको बैठक बस्दैन सरकारले काम नदिँदा संसदको बैठक हुँदैनथ्यो अथवा एकदम छोटोमा टुङ्गिन्थ्यो यसरी संसदको पहिलो अधिवेशनको कार्यकालमा सरकारले जनताको जीवनस्तरमा सुधार ल्याउन कुनै प्रभावकारी काम गर्न सकेन अर्कातर्फ संसदमा सरकार नीति तथा कार्यक्रम बजेट ध्यानाकर्षण सार्वजनिक महत्त्वको प्रस्ताव सङ्कल्प प्रश्नोत्तरको लागि पर्याप्त समय राखी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनताको भावना दुःख कष्ट र समस्या संसदरूपी राष्ट्रिय मञ्चमा प्रकट हुन पनि पाएन सरकारी सञ्चार माध्यमले प्रतिपक्षले के बोले त्यो प्रसारणमा आउँदैनथ्यो आइहालेमा पनि वक्ता सांसदको नाम मात्र उच्चारण गर्ने गर्थे यही कुरा नहोस् भनेर मैले पहिलो अधिवेशनमा पञ्चायती शैली परित्याग गरी बहुदलीय व्यवस्था अनुरूप काम गर्नु पर्यो सरकार र प्रतिपक्ष सबैले संसदमा बोलेको कुरा सम्प्रेषण गर्नु पर्यो बहुदलीय शैली अप्नाउनु पर्यो भन्ने कुरा राखेको कु थिएँ त्यस्तो त के हुन्थ्यो अझै सरकारी सञ्चार माध्यमलाई काङ्ग्रेसीकरण गरियो जनताले सञ्चार माध्यमबाट काङ्ग्रेसी का लामा लामा भाषण मात्र सुन्नुपर्ने भयो जनताले वाक्क मान्न थाले पहिलो संसदले जनतालाई उत्साहित पार्न सकेन नेपाली जनताले सुरु सुरुमा संसदप्रति अत्यधिक उत्साह र रुचि देखाएका थिए संसद अधिवेशन सुरु भएपछि जनता, का जनता कानमा रेडियो राखेर सुन्थे संसदको दर्शक दीर्घ पनि खचाखच हुन्थ्यो तर काङ्ग्रेसी गर्दा बिस्तारै जनताको संसदप्रतिको उत्साह हराउँदै गयो हाम्रो पार्टीले संसद स्थापना हुनासाथ पार्टीको संसदीय विभाग बनाएको थियो त्यस विभागको प्रमुख मत थिए हामीले संसदमा एमालेका गतिविधिलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र राष्ट्रिय सभाका हाम्रा सांसदको संसदीय दल बनाएका थियौँ दलको नेता मनमोहन अधिकारी हुनुहुन्थ्यो भने राष्ट्रिय सभामा हाम्रो पार्टीको नेता माधव कुमार नेपाल हुनुहुन्थ्यो त्यसपछि संसदीय बोर्ड बनाएका थियौँ मनमोहन अधिकारीले बेलायतको जस्तो छाया सरकार चलाउँछौँ भन्नुभएको थियो त्यस बेला यो कुराले नेपाली प्रेसमा निकै चर्चा पाएको थियो छाया सरकार चलाउन कसरी सम्भव हुन्छ त्यस्तो काङ्ग्रेसको सरकार जसले प्रतिपक्षलाई सम्मान गर्ने होइन लखेट्ने नीति लिएको थियो संसदीय सरकार नभएको ठाउँ र काम नगर्ने कर्मचारी जमानामा छाया सरकार कसरी सञ्चालन गर्न सकिन्छ र बेलायतमा छ भनेर हामीले यहाँ कहाँ छायौँ सरकार सञ्चालन गर्न सक्थ्यौँ र तैपनि आफ्नो रुचि र क्षमताका आधारमा बोर्ड सदस्यहरूलाई मन्त्रालय बाँडेका थियौँ उहाँहरूले रुचि र क्षमताका आधारमा आफ्ना संसदहरूको समूह बनाउनुहुन्थ्यो यो टिमको दायित्व सम्बन्धित मन्त्रालयका विषयमा अध्ययन गर्ने त्यस मन्त्रालयका सम्बन्धमा संसदमा कुरा उठ्दा बोल्ने उत्तर दिने र पार्टीका तर्फबाट संसदमा कुरा उठाउने थियो यसका साथै संसदका विभिन्न समितिमा हाम्रा सांसदहरू हुनुहुन्थ्यो ती समितिमा आउने विधेयक लगायतका विषयमा हाम्रा साथीहरू समूहमा बसेर छलफल गर्नुहुन्थ्यो र राय बनाउनुहुन्थ्यो यसरी तयार पारेको राय समितिमा पेस गर्नुहुन्थ्यो यो कामको लागि हाम्रो पार्टीको बुद्धिजीवी विभाग र यससँग सम्बन्धित बुद्धिजीवीहरूसँग पनि सहयोग लिन्थ्यौँ खास गरी नीति तथा कार्यक्रम र बजेटका विषयमा उहाँहरूलाई बोलाएर अन्तरसम्वाद गराइन्थ्यो यसका साथै कुनै जटिल विषय या कुनै प्राविधिक महत्त्वपूर्ण विषयमा पार्टी बाहिरका विज्ञहरूलाई पनि बोलाउँथ्यौँ उनीहरूको राय लिन्थ्यौँ बुद्धिजीवी सम्बन्धित विषयका प्राज्ञ र कर्मचारीबाट पनि हामी सहयोग लिन्थ्यौँ सकेसम्म तयारी गरेर संसदमा प्रस्तुत हुन्थ्यौँ संसदमा हाम्रो प्रस्तुति प्रभावकारी हुन्थ्यो जसले पनि एमालेको तयारी राम्रो हुन्छ भनेर चर्चा गर्थे सभामुख दमननाथ ढुङ्गाना एमाले संसदमा तयारी साथ प्रस्तुत हुन्छ भनेर प्रशंसा गर्नुहुन्थ्यो काङ्ग्रेसी मन्त्रीहरूको तयारी नै हुँदैन भन्नुहुन्थ्यो कतिपटक त सभामुख दमननाथ ढुङ्गानाले सभामुखको कुर्सीबाट नै यो कुरा भन्नुभएको थियो सदनमा एमालेको रवाब थियो प्रतिपक्षमा राप्रपाका प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले तयारी गरेर बोल्थे सद्भावनाका हृदय त्रिपाठी पनि राम्रो बोल्थे जनमोर्चाका लिलामणी पोखरेलको भाषण लामो हुन्थ्यो नेमक किपाका नारायणमान बिजोक्षे बोल्ने कुरा लेखेर ल्याउनुहुन्थ्यो ले उहाँको वक्तव्य छोटो हुन्थ्यो हुन काङ्ग्रेसबाट मन्त्री बाहेक बोल्नेमा अर्जुन नरसिंह केसी गोविन्दराज जोशी आदि थिए एमाले पहिलो अधिवेशनमा प्रतिपक्षको भूमिका शानदार ढङ्गले निर्वाह गरेको थियो जनताका यस्ता कुनै विषय थिएनन् जुन हामीले नउठाएको होस् हामी विरोध मात्र गर्दैनथ्यौँ रचनात्मक सुझाव पनि दिन्थ्यौँ